हिरोको आधिकारिक त्र हिरोनाइक चल्ने हुन्छ हिरो बाइक चाहना मार्सल इम्पोरियममा पुरा हुन्छ ज करने सोचाई में समझना सकन संपर्क हिरो को आधिकारिक्रेता मार्शल इम्पोरियम मगनी चौक पर्सा बजार फोन शून्य छप्पन पांच तिरासी एक सौ उन्स मोबाइल अंठानब्बे एकी नौ सय उनाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो अब मात्र मार्शल इन्को रियममा नमस्कार सामुदायिक रेडियो रेडियो से पाँच समय सुनेर बस्नुहुने सम्पूर्ण उपस्थित भइसकेका छौँ अनि मेरो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ ओके okay, सामुदायिक रेडियो रेडियो पाँच मेघानेट लाइनको डब्लु डब्लु रेडियो अर्पण डट कमबाट प्रत्येक सातको आइतबार दिउँसो तिन बजेको गर्छौँ प्रोग्रामका प्रोग्रामलाई स्पोन्सर गरेको छ हिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पेरियमले मार्सल इम्पोरेयम जहाँ तपाईँले हिरो कम्पनीका सबै मोडलका वाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा पाउन यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडलका वाइक तथा पेजर स्कुटी चाहिएको छ वणेश बाट पार्ट सोच स्पोन्सर गरेको प्रोग्राम गीत सङ्गीत प्रस्तुत गर्दै आइराखेका छौँ अनि रिलीज भबरभरको मात्र गएका hindi फिल्मका 10 वटा उत्कृष्ट गीत संगीत प्रस्तुत गर्दै आइराखेका सम् प्रोग्राम बलिउड काउन्टडाउनमा राजोपानी 10 वटा उत्कृष्ट हिन्दी फिल्मका गीत रहैका छन् लिस्टमा अवेलेबल आगु पनि हुन्छ प्रोग्राम बलिउड काउन्टडाउनको नम्बर 10 र नम्बर 9 पोजिसन तरपछि हुंदागा अडे जानकारी गान्छ हाम्रो यो साता दुईटा मुभी काउन्टडाउन बाट आउट भएको छ भने नेउनजिक गरेको छ दुईटा लेटेस्ट मुभीले ऑल आउट हुने मुभीको नाम रहेको छ गो गवा गन र कम मान जो दुईटा मुभी काउन्टडाउन बाट आउट तल चढ्दैछ दुई स्टेप तल सडेको छ गत हप्ताभन्दा सर्टकट रोमियोबाट पे पे रिमिक्सन रहेको छ को आला फ्रम द मुभी सर्टकट रोमियो न <The. coughs> के फे फेली रिमिक्स फोर सोरियल सु रिसक वई कुस सटकर रमिया बाजा राकेको छ नेउटी सँग भन्नुपर्छ नम्बर 9 पोजिसन क्याप्सर गरेको छ नम्बर 9 पोजिसन भन्नु नेउटी सँग भन्नुपर्छ त्यसैले नम्बर 8 पोजिसन क्याप्सर गरेको छ नेउटी सँग भन्नुपर्छ 4 के राखेको छ टाइटल सँग त्यसैले नम्बर 7 पोजिसन क्याप्सर गरेको छ तीन स्टेप माथि चढदै फ्लेम राखेको छ घन सक्कर लेजी लेड बोल को गीत राखेको छ अबला फोन ने बलिउड का काउंटडाउन को नम्बर 8 पोजिसन मा 4 के number 7 percent mark on chokar continue number 8 chalo skendo nikla dhua mit gaya ghanta ek ma tha pyal ghanta hey no teen cha iski chahiye barambar 5 7 8 raat ko jayenge india ke sukh sukh sukh sukh 12 ghut aur dile ke chakkar dar ke do sukh sukh chup re chup chup chup chup chup chup chup we singing karte har mari se pyaar ladki ghamandi jeb thande maang udhaar ho jaala 7 सामुदायिक रेडियो हिरो कम्पनीका सबै मोडलका वायक तथा पेचर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मोडल वायुता पेचर स्कुटी चाहिएको छ भने साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ र बाइकहरूका विभिन्न पाठ पूजा एक्सचेन्ज गर्ने सोच यदि तपाईँले बनाउनु भएको छ भने तपाईँले सम्झिनुपर्ने नाम हो मार्सलिम्पोरेम जुन रहेको छ मगिङ चोक फोन नम्बर रहेको छ शून्य छप्पन्न पाँच जिरो थ्री र मोबाइल नम्बर रहेको छ अन्ठानब्बे पाँच पचास एकसठी नौ मोबाइल नम्बर रहेको र पहिलो काउन्ट डाउनभित्र रहेर हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ नम्बर टेन पोजिसनदेखि नम्बर सेभेन पोसेन्टको गीत यहाँले सुनिसक्नु भएको छ होला नम्बर सिक्स एन्ड नम्बर फाइभ पोसेन्टको गीत सुनि नम्बर सिक्स पोजिसन क्याप्सर गरेको छ तिन स्टेपवाथि त्यो छर्दै मोबाइललाईको सर लोटेरा रिलिजको लागि त तयार भर् बसेको Mobi Hol Lotera सबबार लोवलको गीत रहेको छ जसको नम्बर 5 पोसन क्याप्चर गरेको छ ASCII 2 सफल Mobi भन्नु पर्छ ASCII 2 रिलिज भइसकेको फ्लेभ हो तिमी बो। हो बोलको गीत रहेको छ बला पोन नम्बर 6 पोसनमा लोटेरा र नम्बर 5 विश्वर्मा ASCII 2 कन्टीन्यू नम्बर 6 तो किसोखिया जो भवरिया के लोट गए बदल रही है आज जिंदगी के चाल गए गुलो की किफिया जो घरे आुट गए बदल रही है आज की चाल जरा जरा इसी ना मैं भी दिल सवार सवार सवार सवार जाने नम्बर फाइभ तुझे जुदा हो जाएंगे तो खुद से ही हो जाएंगे जुदा क्योंकि तुम ही हो अब तुम ही हो जिंदगी अब तुम ही हो भी मेरा दर्द भी मेरी कि तेरा मेरा है कैसा एक पल दु गवारा नहीं। तेरे लिए हर रोज है जीते तुझको दिया मेरा मेरा वक्त सभी कोई लम्हा मेरा ना हो तेरे बिना हर सास पे नाम तेरा। क्योंकि तुम ही तुमि अब तुम गरेको होल्ड नम्बर फोर पोइसन क्याप्चर गरेको छ एक स्टेप तल चढेको छ फिल्म रहेको छ जिपी र नम्बर थ्री पोइसन क्याप्चर गरेको छ एक स्टेप तल चढेको छ फिल्म रहेको छ बम्बई टकिसलाई kis continue number 4 chadar gathri bandhena meri daleel kyun na maane usko yahan koi manane nahi aayega kaise sambhalu man babra man माने राने माने ना मेरी यादों की खुली चादरी गठरी बाँधेला मेरी दलीले क्यों न माने उसको यहां कोई मनाने नहीं आएगा क्यासे सम्भालु मन बाब राम राम रा, रा, माने रा, माने रा। थ्री Let's go. Oh. Good. Mm -hmm. ओके okay, इट्स सो क्लियर ए ब्रा बम्बई टकीज को गीतियाले सुनी रनो भाइको छ नम्बर थ्री पोजिसन क्याप्चर गरेको छ बम्बई टकीज सेकेस्ट टलोस ओरिको छ विस्तार विस्तार काउन्टडाउन मा तलो छोड्ने क्रममा छ जिफी बम्बई टकीज आसिक टु जस्ता मुभीहरु अबलाई नम्बर टु पोजिसनको गेसे नेपाल हो वेल नम्बर टु पोजिसन क्याप्चर गरेको छ रुडिसको लागितम तयार भएर बसेको फिल्म एमुला पगला दिवाना टु नम्बर टु लिखा यही जुड़ी जाग लिखा रस्से तो मैंने बसी यही जुड़ी मांग लिखा ठसबे ने गीत यहाँ सुनिरहनु भएको छु फिल्मको गीत कुनै स्थानमा परेको छ एकपटक रिका टेन क्वेसनमा सुट आउट एट अडोला नम्बर नाइनमा सर्टकट रमियो नेउन्टी सङ्ग नम्बर एटमा फुटक्रे नेउन्टी सङ्ग नम्बर सेभेनमा गनचक्कर नम्बर सेभेन गरेको फिल्म छोनी न बुरी बात खाली में का डोरा लेकर आलू भात बुरी बात मेरे भी जगी ने रिपीट किया तो साल मैंने तेरे मुँह पे मारा मुठा ओके okay, हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत हुने एक मात्र कार्यक्रम बलिउड काउन्टाउन भएको छ रिरो कम्पनीको आधिकारिक विक्रेता मार्सल इम्पोरेमले मार्सल जहाँ तपाईँ हिरो कम्पनीका सबै मुलुक बाइक तथा पेजर स्कुटी नगद तथा किस्तामा पाउन सक्नुहुन्छ यदि तपाईँलाई हिरो कम्पनीका सबै मुलुकका बाइक तथा पेजर स्कुटी चाहिएको छ भने सम्झाउन सक्नुहुन्छ साथै आधुनिक प्रविधिबाट बाइकहरूको सर्भिसिङ र बाइकहरूका पाठ पूजा बाइक एक्सचेन्ज गर्ने सोच यदि भएको छ भने तपाईँले सम्झिनुपर्ने नाम हो यो लिम्पोरम जुन रहेको छ मगे चोकप्स बजार फोन नम्बर रहेको छ 96355199 र मोबाइल नम्बर भएको छ 985551999 मार्च लिम्पोरमले स्पोन्सर गरेको प्रोग्राम बलिउड काउन्टरमा नम्बर 10 पोसन देखि नम्बर 1 पोसन को गीत हामी सुनि सकेका छौ र नम्बर 1 पोसन हे जवानी हे दीवानी ले क्याप्चर गरेको छ बक्तमी त दिल बोलको गीत ओले यो फिल्म को यो गीत सर्ट द प्रोग्राम बाट छुटिन पर्ने टाइम भइसकेको छ प्रोग्राम सुरु गर्दै र स्टार्ट दिने तपाईंसँग पूर्ण सम्पूर्णलाई थ्यांक यू सो मच मनोज आञ्चलबाट सपोर्ट गर्ने विशेष प्रति आभार व्यक्त गर्दै प्रोग्राम बलिउड काउन्टर स्वागत हौस्ता नमस्कार तेरे मुह पे मुक्काम्बल पकड के मन खुद को ना ना कंबल का। ना का खा है कम्बल छोड्न जान अर्पण एक सय चार थोप्लो पाँच मेगा हट छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर